नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय गाह्रसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू डट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार चितोनको रत्नगर नगरपालिकाका सबै ओडा तथा आसपासका गाविसमा प्रहरी बीट स्थापना गरी सुरक्षा प्रदान गर्न शुरू गरिएको छ नगरवासी र आसपासका गाविसवासीलाई प्रत्यक्ष सुरक्षा प्रदान गर्न सम्बन्धित स्थानमा प्रहरी बीट स्थापना गरिएको छ सम्बन्धित बीटमा रहेर प्रहरिय सुरक्षा दिने काम गरी गरिसकेका छन् सामुदायिक सेवा केन्द्र रत्नगरले जिल्ला प्रहरी कार्यसँग समन्वय गरी प्रहरी बीट स्थापना गर्न सहयोग गरेको हो केन्द्रको पाँच वर्ष योजना अनुरूप रत्नगर र आसपासका गाविसमा प्रहरी बीट स्थापना स्था गरी सुरक्षा प्रदान गर्न शुरू गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीले जानकारी दिनुभयो पाँच वर्ष योजना हाम्रो लक्ष्य प्रहरी बेट स्थापना गर्नु पनि हो अधिकारीले भन्नुभयो त्यसका अलावा केन्द्रको भवन निर्माण ट्राफिक व्यवस्था लागू औषध नियन्त्रणमा पनि काम गरिरहेका छौ रत्नगरका तेह्रवटा ओडामा प्रहरी बेट स्थापना गर्ने लक्ष्य भए तापनि हाल रत्नगरका तीनवटा स्थान पदमपुर झुटपानीको झुटपानी खोलीसिमलमा प्रहरी बीट स्थापना गरिएको छ यसअघि रत्नगरको टाढीचोक र मैनाहामा पनि प्रहरी बेट स्थापना भएको छ रत्नगरको शान्तिचोक भानुचोकको कृष्ण मन्दिर र चिरोना कृष्ण मन्दिर प्रहरी बीट स्थापना गरिएको छ भने रत्नगर बाहिर पदमपुर र खोली पनि बीट स्थापना गरी सुरक्षा दिन शुरू गरिएको सेवा केन्द्रका अध्यक्ष अधिकारीले बताउनुभयो प्रहरी बीट स्थापनाका लागि सेवा केन्द्रले जिल्ला प्रहरीकालीसँग छलफल पनि गरेको थियो छलफल सकारात्मक भएपछि जिल्ला प्रहरीकाले चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रदुन्न कार्कीको निर्देशमा रत्नगरका ओडाहरूमा प्रहरी बीट स्थापना गरिएको केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो स्थापना भएका ती बेटमा इलाका प्रहरीकाले के दरबन्दीमा रहेका प्रहरी खटिनेछन् आवश्यकता अनुसार ती बेटमा प्रहरीको व्यवस्था गरिने अधिकारीले बताउनु भयो प्रत्येक ओडामा प्रहरी बेड स्थापना भएपछि स्थानीय जनताले तत्काल सेवा पाउने श्रोत साधनमा लाग्ने खर्च सा कम हुने लाका प्रहरी कार्यले विश्वास लिएको छ केही घटना भएको छ भने जनताले तत्काल सेवा का इलाका प्रहरी काले रत्नगरका प्रहरी प्रमुख प्रहरी नायब ओपरीक्षक टीका बहादुर कार्कीले भन्नुभयो सम्बन्धित स्थानमै प्रहरी विट भएपछि घटनामा संलग्न अपराधी हुम्कन पाउने छैनन् इलाका प्रहरी काले हाल रत्नगर बचौली बदमपुर पिठुवा चुटपानी शक्तिखोर र सिद्धिमा सुरक्षा प्रदान गर्दै आइरहेको छ दुवै घुट्टा गुमाएका हुलढुङ्गा प्राशा गाविश वडा नम्बर चारका पचास वर्षीय तेजबहादुर कार्कीको विश्व ह्विल चेयर यात्रा विषयमा रोकिएको छ यात्राकै क्रममा उनको शरीरका विभिन्न भागमा भाग घाउ बल्झिएर थला परेपछि उहाँको यात्रा विषयमा रोकिएको हो अहिले उहाँ चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आइपुग्नु भएको छ आर्थिक अभावको का कारण उहाँको अहिले उपचार हुन सकेको छैन भरतपुर अस्पतालले उपचार गर्न नसक्ने बताएकाले काठमाडौँ जानेसम्मको खर्च जो नहुँदा उहाँ अहिले पैसा अभावमा भरतपुर अस्पताल स्थित सर्जिकल वार्डको बाह्र नम्बर बेडमा छटपटाइरहनु भएको छ मलाई सहयोग गर्नुहोस् अझै मैले धेरै देश घुमेर नाम लेखाउँछु कार्कीले भन्नुभयो म नेपालकी गहना बन्न चाहन्छु अब दुवै खुट्टा नभएको मान्छेले पनि केही गर्न सक्छ भनेर चेतना दिन निस्किएकोमा अहिले थला भन्दे भन्दै उहाँले सहयोगका लागि सबैमा अपील गर्नुभएको छ अहिले आठ दश हजार मात्रै भए पनि काठमाडौँसम्म साना पाए अपाङ्गला अस्पतालले पनि सहुलियत दिनेछ र उपचार शुरू हुनेछ उहाँले भावुक हुँदै भन्नुभयो दु हजार संतावन साल में धादिंगी मह को श्यामेरे घुमती में मक्का बस दुर्घटना होता वहां गंभीर घाइते हो केही महीना पति वहां को दुबई खुट्टा काट् पड़े थी दुई हजार एकसठी साल में कार्की विश्व व्हीलचेयर यात्रा शुरू करम को, को काली यात्रा सहित भूटान बंगलादेश भारत श्रीलंका मालदिव्स अफगानिस्तान र पाकिस्तानमा हुल्चिएर यात्रा गरिसक्नु भएको छ त्यसपछि भारत आएर सार्क बाहिरको देश जाने क्रममा उहाँको भागमा गम्भीर प्रकृतिको घाउ आएपछि थलिनु भएको थियो अघिल्लो महिना थला परेपछि सहयोगीहरु चार मलाई भारतबाट भैरवार भारत ल्याएर त्यसै छाडिदिए कार्कीले भन्नुभयो परिवारले पनि हेर्न छाडे म त भएको छु भैरवबाट उहाँलाई नयाँ सहयोगी जेम्स कार्कीले भर्तूर अस्पतालसम्म ल्याउनु भएको छ विभिन्न संघ संस्था चाहर्दा कसैले सहयोग नगरेको कागज मात्रै दिएको जेम्सले पत्रकारलाई बताउनुभयो रत्नगर नौमा रहेको सालगारी सुकुम्बासी बस्ती व्यवस्थापनको बेसीमा सलफल गर्न आज रत्नगरमा सर्वपक्षीय अन्तर्क्रिया गरिएको छ सालगारी सुकुम्बासी बस्ती व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा लथालिंग अवस्थामा रहेको सुकुम्बासी बस्ती व्यवस्थापनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने तथा बस्तीको विकासको लागि गैर सहकारी संस्था अपील गर्ने सर्वपक्षीय सहमति भएको छ कार्यक्रममा जग्गा व्यवस्थापन गर्न नसकिएका कारण अव्यस्थित सरकारवाला प्रत्येक खड़द्री जगह दीर व्यवस्थापन प्रक्रिया शुरू करने पास सुरु दिए रत्नगर नगर पालिक का निवृत्त कार्यकारी अधिकृत सीताराम पोखरिय प्रमुख अतिथि रहन्म में सुकुम्वास सुधार समिति रत्नगर अध्यक्ष ता फूलमांग तामांग मंती निर्देशक लसना मानंदर कार्यक्रम प्रबंधक का महेश साक्य वेटर फर ह्युमिनिटीका बाल देवी पोखरेल र टूल संस्था नगर सम्बन्धित समितिका अध्यक्ष बाबुराम गौतम तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले बोल्नु भएको थियो कार्यक्रम समितिका अध्यक्ष रामलाल मेलेनको अध्यक्षतामा सम्पन्न भएको थियो प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले चितवन जिल्लालाई विद्युतीय हाँसिरीको नमूना जिल्ला, जिल्ला, जिल्ला बनाउन सरकारी कार्यालयका प्रमुखहरू लाग्नुपर्ने बताउनु भएको छ विद्युतीय हाँसिरी प्रणालीले कर्मचारीलाई समयमा कार्य आउन र समयसम्म कालीमा बस्नका लागि समेत बाध्य पारेको पाइएको छ जिल्ला प्रशासनकाले चितवन माफिसर क्लबको निमित्त बैठकमा बोल्दै वहाँले कार्यालय प्रमुखहरूको बैठकले नै विद्युतीय हाजिरी मेसिन जडान गर्ने भनी लिएको निर्णय प्रमुख जिल्ला अधिकारी शर्माले जन उत्तरदायी बनाउँदै प्रभावकारी सेवा प्रभावमा काम र सबै कर्मचारीलाई रोक्न विद्युतीय हाजिरको महत्व रहेको बताउनु भयो चितवनमा अहिले त्रिचालिसवटा सरकारी कार्य रहेका छन् मेसिनमा बुढी औंलाले थिचे त्यो कर्मचारीको औठाको साफसित कालीमा उपस्थित भएको जनाउने गर्दछ हाजिर गर्दा वा कालीबाट निस्क मेसिनमा बुढी औंला राख्नुपर्ने र त्यो कर्मचारी आए गएको समय त्यो मेसिनले चितुवन का कार्य बजेट को व्यवस्था गरेर इसी आर्थिक वर्ष भि सब सरकारी कार्य में विद्युती हाजिरी मेसिन जड़ान कर चितुवन बाटे सेवा अवकाश लग् काली प्रमुख निमित बैठक में भावक बाबुक समेत बन्न पुग्नु भएको थियो गत एक वर्षदेखि प्रमुख जिल्ला अधिकारीका रूपमा रहनुभएका शर्माले दुई हजार बैसठी त्रिसठी सालको सनालनका समयमा चितवर्मा निमित्त प्रमुख जिल्ला अधिकारीका रूपमा कार्य गर्नुभएको थियो आज श्रावण महिनाको पहिलो सोमबार चितवर्णप्रासी र तनहको संगम पवित्र धार्मिक स्थल देवघाट लगायत विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको थियो साउन महिनामा पनि हरेक सोमबार व्रत बसी मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ यस पटकको सावन महिनामा चारवटा सोमबार परेको छ श्रावण महीनामा व्रत बसेर हरियो रंका वस्त्र चूरा र मेहन्दी लगाए भगवान शिवजी खुशी भई मनोकांक्षा पूरा हुने समेत विश्वास गरिन्छन् सावन महीना में देवघाट में रहकर काली गंदगी रारायणी को संगम स्थल बेनीघाट में स्नान गरी तैंह को जल लक भगवान महादेव लड़ाई चारधाम को पुण्य प्राप्त होने तथा समृद्धि प्राप्त होने धार्मिक विश्वास सावन महीना भर स्न करल लैसाने भक्तजन को देवघाट में घुंचो लगने पाम एग्रोटेकका संचालक रुद्र प्रसाद गिरीलाई जिल्ला प्रहरीकाले चितवनले थप दस दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया के कि बढ़ाइएको छ गिरीला ठगे मुद्दा दर्ता करी आशी चितवन जिला अदालत बाट दस दिन म्याप करी प्रहरी अनुसंधान प्रक्रिया बढ़ाई दिन अगि किसान ने संचालक गिरीयंत्रण में लहरी भुसा जिला प्रहरी कार्य प्रवक्ता एवं प्रहरी नाइब अपरीक्षक शांति राज कोईरा भई अनुसंधान प्रक्रिया बढ़ी सको जानकारी दू उहाँले दस दिनको अनुसन्धान पछि मुद्दाको टुङ्गो लाग्न सक्ने बताउनुभयो भरतपुर स्थित कालीमा एलोभेरा घे कुमारीको पात्र बिरूवा नउठाएको भन्दै शुक्रबार किसान क्षतिपूर्ति माकर्ती काले पुगेका थिए गिरीले क्षतिपूर्ति दिन हलताल गरेपछि कालीमा केही बेर भनावन समेत भएको थियो क्षतिपूर्ति दिने भन्दै गिरे अङ्कन खोजेपछि किसानले कोठा माथुनेर नियन्त्रणमा लिएका थिए पछि आफ्नै गाडीमा राखेर प्रहरी कालले थिए गैंकोटमा संचालन भएको एक हजार आठ सय श्रीमद्गमा सप्ताह तथा महाज्ञान यज्ञबाट एक करोड़ चौध लाख अडचालिस हजार एक सय उनानब्बे रूपियाँ संकलन भएको छ श्रीमत राम वेदविद्या आश्रम गैनाकोटको भवन निर्माण संयोगार्थ गत माघ एक्काइस गतेदेखि उनातिस गतेसम्म सञ्चालन भएको मागीबाट सो रकम संकलन भएको माग्ञ मूल सम्पादन समितिले आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ आमदानी मध्ये सबैभन्दा बढी आमदानी प्रमुखकर्ताबाटै एकसनाख एघार हजार एक सय भएको महायज्ञ आर्थिक समितिका संयोजक उमा शंकर अग्रवालले जानकारी दिनुभयो उहाँका अनुसार महायज्ञमा पचास लाख खर्च भएको छ महायज्ञ संचालनका लागि महाज्ञमा चालिस लाख खर्च अनुमान गरिए पनि सो भन्दा बढ़ी खर्च भएको उहाँले जानकारी दिनुभयो यस्तै महाज्ञबाट कुल आन्दमीमा तेइस लाख उठ्न बाँकी रहेको बताउनुभयो महायज्ञ मूल समितिका संयोजक सम्पन्न पत्रकार सम्मेलन समितिका सबै उप संयोजकहरूको सहभागिता थियो यसै बिच महाज्ञबाट उठेको रकमबाट तिस प्रतिशत भवन निर्माणको कार्य सकियो भवन निर्माण समितिका सचिव जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो अब पालो अर्पण आवासमा हाम्रो प्रश्न छ चुरु क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालुवा निकासी लगाएको प्रतिबन्ध प्रति तपाई के भन्नुहुन्छ यही संरक्षणका लागि सकारात्मक कदम विनिर्माण कार्यमा अवरोध सी विवादमा तानिने काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढौडा बिरग सड़क खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मगलिन मोगलिन्दौ बिसी काठमाडौँ सड़क खण्ड मुग्न्द मोली पोखरा सड़क खण्ड र नारायणगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि बिहान दिउँसो घाम लागेता तापनि बेलुका पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 सामुदायिक आवाजको चुरे क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालुवा निकासी गर्नको लागि रोक लगाएको छ जसका कारणले भौतिक निर्माणमा अवरोध तथा व्यवसाय नै संकटमा पर्ने सम्भावना रहेको छ त्यसैले चुरे क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालुवा निकासी गर्न रोक लगाएको प्रति तपाईँ के भन्नुहुन्छ भनेर आवाज अहिले वर्तमान अवस्थामा सरकारले जुन यो गीत बालुवा ढुङ्गा चाहिँ रोकेको छ यो चाहिँ एक हिसाबले हेर्दाखेरि ठिक छ र अर्को हिसाबले हेर्दाखेरि एउटा यसमा धेरै मान्छेहरू आश्रित भएको हुनाले रोजगारीको धेरै मान्छेहरूलाई चाहिँ रोजगार दिएको हुनाले एक हिसाबले चाहिँ त्यो बैठक पनि हो अहिले एउटा सीमित मापदण्ड बनाएर राज्यले चाहिँ यसलाई चाहिँ निकाल्न उत्खनन गर्न दिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा सामुदायिकलाई बेलामा सामुदायिक कस्तो छ लागत होइन विकास पनि चाहिन्छ विकास हुँदाखेरि विनाश हुनु भएन कि अब जुन ठाउँमा चाहिँ वेस्टेज भएर जाने स्थिति छ त्यस्तो ठाउँको चाहिँ गिटिपालुलाई उठाउन दिनुपर्छ जुन ठाउँमा उठाउँदाखेरि पहिरो जाने पुलहरू भत्किने ड्याम्पहरू भत्किने त्यस्तो ठाउँमा चाहिँ दिन हुँदैन अब जङ्गलहरू नाश हुने पाहाडहरूमा चाहिँ पहिरो जाने त्यस मुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्तिममा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झिने फोन नम्बर हो सुन्ना सपना पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तीन इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको जय गलेश्वर निर्मित पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र मिटर उत्तर तर्फ जाने बाटोमा रहेको चार विघाह क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई